मनमा मूल्यमा माया तोकिने भए सलाम जिन्दगीलाई पैसामा माया जोखिने भए सलाम जिन्दगीलाई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 हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मई घाटमा कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला खसँग आँखाहरू जुधाउ नआ आँखासँग आँखाहरू जुधाउन नआ आँखाभित्र बस तिमी बिजाउन नआ मुटुभित्र बसेको छ तस्बिर त्यो तिम्रो मुटुभित्र बसेको छ तस्बेर त्यो तिम्रो झल्काउँदै झझल्कोमा टल्काउन नआ आँखै भित्र बस तिमी बिजाउन नआ छटपट्टिमै बित्यो रात कोल्टे फेर्दै मेरो छटपट्टिमै बित्यो रात कोल्टे फेर्दै मेरो एकै झलको झपको निदाको छु जगाउन नआउ आखा भित्र बस तिमी बिजाउन नाउ भेट्न आउँछौ कुसेलीमा यादहरू बोकी भेट्न आउँछौ कुसेलीमा यादहरू बोकी यसै गरी सपनीमा सताउन नाउ आँखासँग आँखाहरू जुदाउन नाउ वेदनाको ज्वालाभित्र जलेको छ गाउँले वेदनाको ज्वालाभित्र जलेको छ गाउँले पिरतीका लप्का बोकी जलाउन नाउ आँखाभित्र बस तिमी बिजाउन नाउ आँखासँग आँखाहरू जुदाउन नाउ आँखाभित्र बस तिमी बिजाउन नाउ कागजमा लेखे चाती ज्याति सक्छ मा खोपे ना सक्छ लेखे चाती मा खोपे टुकरी कहीं नुकरी ने करी मोटू भित्री लेमें मेरो त्री कृत्रिम ले मेोना सधने तिमी संग आकाश को सार बादल कोमी सँग आकाशको सादल को आकाश हेर्नु ताराहरू सक्छ बादल पनि हावासँगै बिलाई जान सक्छ कहिले नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भएका छौँ दर्पण पारीका मित्र विष्णुसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँचमै घट सँगसँगै तपाईँले हामीलाई इन्टरनेड अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनालाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बसुनाको लागि साहित्यको प्यारो बसाइँ कार्यक्रम मेरो रचनाको यो बसाइँलाई उपस्थित हुने गर्छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई वाचन गरेको थिएँ जुन गजललाई जितु खड्का गाउँलेजीले मरण उर्लाबारीदेखि लेखी पठाउनु भएको थियो तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइटहरूमा पनि सुन्न सक्नुहुनेछ विभिन्न ब्लगहरूमा पनि सुन्न सक्नुहुनेछ डब्लु डब्लु डब्लु चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा तपाईँले सुन्न सक्नुहुनेछ त्यसै गरी रेडियो अर्पण एक सय चार थोलो ब्लगमा पनि तपाईँले कार्यक्रम मेरो रचनालाई सुन्न सक्नुहुनेछ कार्यक्रममा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनहरूलाई वाचन गर्ने गर्छौँ आज पनि सोही क्रममा जुट्नका लागि उपस्थित भएका छौँ र कार्यक्रमको सुरुवातमा एउटा गजललाई वाचन गरिसकेको छु र त्यसै अर्को गजललाई पनि म यहाँनिर अगाडि जोड्न चाहन्छु फुच्ची जमुना चितवनका सर्जक हुनुहुन्छ उहाँ आको रचनालाई अगाडि जोड्न चाहन्छु घरी सपनामा सलबलाउँछु घरी किनारामा छु एक्लै घरी सपनामा सलबजा सलबलाउँछु किनारामा छु एक्लै मनो म माछु यो ठूलो नदी तर संसारमा छु एक्लै प्रेमहरू आएको जिन्दगीमा उफ प्रेम हराएको जिन्दगीमा उफ यो उजाड मरुभूमि प्यास बढ्दैछ सपनीको या प्रेमको दोधारमा छु एक्लै मानौँ म माछो यो ठूलो नदी तर संसारमा एक छु एक्लै जलिरहेछु खरानी बन्दैछु या श... अँगार थाहा छैन जलिरहेछु खरानी बन्दैछु या अङ्गार थाहा छैन नदीसँगै बग्न मन छ त्यसैले हतारमा छु एक्लै घरी सपनामा सलबलाउँछु घरी किनारमा छु एक्लै अन्जान प्रिय भनेर बोलाउँदै थियो मलाई अन्जान प्रिय भनेर बोलाउँदै थियो मलाई फेरि भन्यो तिमी एक्लै म पनि घरबार छु एक्लै घरी सपनामा सलब लाउँछु किनारमा छु एक्लै ओहो ओहो म एक म अचम्म छु माया गर्नेहरूको बजारदेखि ओहो म अचम्म छु माया गर्नेहरूको बजारदेखि तर माया गर्नेहरूको हजारौँ हजार छु एक्लै घरि सपानीमा घरि पानीमा सलबलाउँछु घरी किनारमा छु एक्लै मानौँ म माछु यो ठुलो नदी तर संसारमा छु एक्लै मानौँ म माछ यो ठुलो नदी तर संसारमा एक छुएकले निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि फुच्ची जमुनाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु विकास कणेल निश्चलजीले बिरेन्द्रनगर साथ चितवनदेखि पठाउनु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु जुनसँग दाजेर नखोज वास्तविक त मेरो जुनसँग दाजेर नखोज वास्तविक मेरो नदीको दुई किनार होइन यो समिप्या त मेरो मुटुमा माया भर्दै दुनिया भुले तिम्रै चाहमा मुटुमा माया भर्दै दुनियाँ भुले तिम्रै चाहमा छाती चिरी नमाग देखाउन पवित्रता मेरो नदीको दुई किनार होइन यो समीपा त मेरो कुनै पल होइन भावनामा तिमीलाई नडाकेको कुनै पल छैन भावनामा नडाके तिमीलाई नडाकेको नबुझ्न नबुझ्छ जुन न फुलपातले विवशता मेरो जुनसँग दाजेर नखोज वास्तविकता मेरो आँखाको वरिपरि झलकोले लुका मारी खेल्दा आँखाको वरिपरि झजलकोले लुका खेल्दा दिलको यो बैचनीलाई नभान काएर त मेरो जुनसँग दाजेर नखोज वास्तविक मेरो प्रेमको कहानी लेख्दै उचाइको शिखर चुम्न प्रेमको कहानी लेख्दै उचाइको शिखर चुम्न तिमीसँगै दुखेको छु जिन्दगीको सफलता मेरो जुनसँग दाजेर नखोज वास्तविक त मेरो नदीको दुई किनार होइन यो समीप्या त मेरो नदीको दुई किनारा होइन यो समीप्या त मेरो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि विकास कणेलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मानन्द र भागेजीको रचना छ मेरो हातमा उहाँको गजललाई अगाडि जोड्न चाहन्छु जिन्दगी ओइलिएको फुल भो भनेर नभन जिन्दगी ओइलिएको फुल भो भनेर नभन मायालाई सकेपछि भुल भो भनेर नभन पछि पछि पछाउँदै भवराले रस चुम्ने पछि पछि पछ्याउँदै भवराले रस चुस्ने धरापमा परेर कबुल भो भनेर नभन माया लाएपछि भुलभो भनेर नभन वर्षौँसम्म के हेऱ्यौँ मेरो कारणले हिजोआज वर्षौँसम्म के हेऱ्यौ मेरो कारणले हिजोआज नदीमाथिको झुलुङ्गो पुल हो भनेर नभन जिन्दगी ओइलिएको फुल हो भनेर नभन बैमानस्य पाल्नुहुन्न खराब सोच फाल्नुपर्छ बैमानस्य पाल्नुहुन्न खराब सोच फाल्नुपर्छ कमलको फुल भन्नाले सुल्भो भनेर नभन माया लागेपछि भुल्भो भनेर नभन चहिन्जेल दुनिया घुमायो गुमायो, गुमायो बिरानो किन बनायो चाउन्जेल दुनियाँ गुमायो बिरानो किन बनायो अदालतमा साक्षीहरू हुलभो भनेर नभन जिन्दगी ओइलिएको फुल हो भनेर नभन माया लाएपछि भुल हो भनेर नभन माया लाएपछि भुल हो भनेर नभन मानन्द्र अभागीको यो गजल सँगसँगै अर्को एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु मात्र तपाईँको लागि को मान्छे हु पल पल मेरै तकदेर फुडेको मान्छे हु म भावीले भाग्य भाग्य लेखे लेख छुटेको मान्छे हु म माया प्रेमको कुरा नै नगरौँ भो मसँग माया प्रेमको कुरा नै नगरौँ भो मसँग बिच बाटोमा मायाले लुटेको मान्छे हुँ म भावीले भाग्य लेख छुटेको मान्छे हु म निस्वार्थी सानै सुखी चाह मेरो पनि निस्वार्थी सानै सुखी चाहे चाह थियो मेरो पनि आँखै अघि सपनाहरू टुटिएको मान्छे हुँ म मा। पल पल मेरै तकदेर फुटिएको मान्छे हुँ म मा। खाली पाउ भोको पेट युद्ध लडे जीवनसँग खाली पाउ भोको पेट युद्ध लडे जीवनसँग तर पनि व्यवस्थाताहरूले टुटेको मान्छे हुँमा पल पल मेरै फुटेको मान्छे हुँमा जिन्दगीमा कति लडे आफै फेरि सम्हालिए जिन्दगीमा कति लडेँ आफै फेरि सम्हालिए फेरि पनि सङ्घर्ष गर्नु जुटेको मान्छे हुँमा पल पल मेरै फुटेको मान्छे हुँमा भावीले भाग्य लेख छुटेको मान्छे हुँमा पल पल मेरै फुटेको मान्छे हो म यो गजल सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइमा कुमार केसीजीले नरापानी पाँच जगत अर्घखाँचेदेखि पठाउनु भएको थियो यो रचनालाई प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट ब्लग स्पोर्ट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रममा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गरिराखेका छौँ हामी कार्यक्रममा रहेर तपाईँकै सिर्जनाहरू वाचन गर्ने गर्छौँ तपाईँका जीवन्त रचनाहरूमा हामी आवाज भन्ने गर्छौँ तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न वेबसाइटहरूमा सुन्न सक्नुहुनेछ विभिन्न ब्लगहरूमा सुन्न सक्नुहुनेछ डब्लुडब्लु डब्लु डट मोहन बिहानी डट ब्लग गरी डब्लुडब्लु डब्लु डट चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ जसलाई चाहिँ मोहन बिहानी भक्तिपुर साथ मित्र त्यसै गरी रामशरण श्रेष्ठजीले मिलाइदिनु भएको छ उहाँहरूप्रति म आभारी रहन्छु त्यसै गरी तपाईँकै रचनाहरूलाई अगाडि जोड्न चाहन्छु समयमा र हरिओलीजीले अरब अरबदेखि पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु गोरी आउँछ गोरी, गोरी काली आउँछु भन्छ एकैचोटि जिन्दगीमा गोरी काली आउँछु भन्छ एकैचोटि जिन्दगीमा यसैपालि आउँछु भन्छ एकैचोटि जिन्दगीमा कसरी पो मिलाउनु समय अनि ठाउँ मैले कसरी पो मिलाउनु समय अनि ठाउँ मैले ज्यानै पाली आउँछु भन्छन् एकैचोटि जिन्दगीमा यसैपालि आउँछु भन्छन् एकैचोटि जिन्दगीमा पर्खिदे पर्खिदेऊ यो पालीमा बेस व्यस्तता सब मिलाउ भन्दा हते हाली आउँछु भन्छन् हातै हाली आउँछु भन्छन् एकैचोटि जिन्दगीमा यसैपालि आउँछु भन्छन् एकैचोटि जिन्दगीमा अप्सरा झैँ राम्रा लाग्छन् दुवैजना मलाई अति अप्सरा झैँ राम्रा लाग्छन् दुवैजना मलाई अति पाइला चाली आउँछु भन्छन् एकैचोटि जिन्दगीमा गोरी काली आउँछु भन्छन् एकैचोटि जिन्दगीमा सजाउन सानो मेरो मनको यो संसारलाई सजाउन सानो मेरो मनको यो संसारलाई घरवाली भए आउँछु भन्छन् एकैचोटि ouais जिन्दगीमा गोरी काली आउँछु भन्छन् एकैचोटि जिन्दगीमा यसै पाली आउँछु भन्छन् एकैचोटि जिन्दगीमा यसै पाली आउँछु भन्छन् एकैचोटि जिन्दगीमा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि हरिजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु शिवजी लामी छानेले रुद्रवती छ दोलखा हालयुए फुजेरबाट पठाउनु भएको रचना छ चा। उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु हाती किन्न किन्न सजिलो छ पाल्न सक्नु ठुलो कुरा हात्ती किन्न सजिलो छ पाल्न सक्नु ठुलो कुरा विश्वासको दिप सधैँभरि पाल्न सक्नु ठुलो कुरा सफलताको कु सिँढी चढ्दै शिखरमा पुग्नुभन्दा सफलताको सिँढी चढ्दै शिखरमा पुग्नुभन्दा शत्रु रूपी अहङ्कार फाल्न सक्नु ठुलो कुरा हात्ती किन्न सजिलो छ पाल्न सक्नु ठुलो कुरा हारजित हुन्छ खेलमा भिडेपछि मैदानमा हारजित हुन्छ खेलमा भिडेपछि मैदानमा हारसँगै फाटेको मन टाल्न सक्नु ठुलो कुरा विश्वासको दिप सधैँभरि बाल्न सक्नु ठुलो कुरा काँडाहरू हुन सक्छन् कहीँ कतै गोरेटोमा काँडाहरू हुनसक्छन् कहीँ कतै गोरेटोमा संयमिता भए पाउ चाल्न सक्नु ठुलो कुरा वासको दही पसदैभरि बाल्न सक्नु ठुलो कुरा इतिहासले मूल्याङ्कन गर्दा सही गलत के हो इतिहासले मूल्याङ्कन गर्ला सही गलत के हो साँचो मनले सुकार्य शुभ कार्य थाल्न सक्नु ठुलो कुरा हात्ती किन्न सजिलो छ पाल्न सक्नु ठुलो कुरा विश्वासको दिप सधैँभरि पाल्न सक्नु ठुलो कुरा हात्ती किन्न सजिलो छ पाल्न सक्नु ठुलो कुरा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि शिवजी लामे छानेजीप्रति पनि आभारी रहे त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु यो रचनालाई पठाउनु भएको छ देवराज भन्ता विवासजीले उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु यति मिठो सात छोडी मजाउ कि बसौँ यति मिठो सात छोडी मजाऊ कि बसौँ विवस्थाका पाइला मोडी मजाऊ कि बसौँ अभावसँगै रहर थियो प्यारो झुपडीमा अभावसँगै रहर थियो प्यारो झुपडीमा नयाँ घरबार जोडीमा जाउँ कि बसौँ यति मिठो साथ छोडी जाउँ कि बसौँ नजाउँ भन्छन् भन्छिन प्यारी सा जानु पर्दैन बाध्यता दुई मुटुलाई तोडी म जाउँ कि बसौँ विवस्थाताका पाइला मोडी म जाउँ कि बसौँ भेट होला नहुला छुटेपछि न्यानो साथ भेट होला नहोला छुटेपछि न्यानो साथ, साथ। बाटैभरि काँड मुडी म झाउँ कि बसौँ बाटैभरि काँडा मोडी म जाउँ कि बसौँ यति मिठो साथ छोडे म जाउँ कि बसौँ सपना छन् अनेक मुग्लान बन्यो आधार सपना छन् अनेक मुग्लान बन्यो आधार प्यारको च्यादर ओड़ी मजकी बसऊ यी मीठो सात छोड़ी मज किी बसूं ये मीठो सात छोड़ी मज किी बसू बे विवस्तताका पाइला मोडी म जाउँ कि बसौँ यति मिठो साथ छोडी म जाउँ कि बसौँ निकै सुन्दरचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु स्मार्टजी सन्देशजीले रुद्रपूर्ण हरियारू पन्देहदेखि पठाउनु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु सच्च इमान्दार र नेपालीपना मेरो पेसा किसानीको जीवन छ जे छ त्यसै म आजसम्म बुझ्यौ जे छ त्यसैमा सन्तोष छु आजसम्म बुझ्यौ केवल चोखो र निश्चल मन छ मसँग स्वच्छ इमान्दार नेपालीपना छ मसँग तिमीलाई सुन चाँदीले सक्दैन ढाक्नलाई तिमीलाई सुन चाँदीले सक्दैन ढाक्नलाई दुःखै दुःखको विशाल आँगन छ मसँग स्वच्छ इमान्दार नेपालीपना छ मसँग गरिबको पीडामा रमाउँदिनँ कहिले गरिबको पीडामा रमाउँदिनँ म कहिले उस्तै चोट र पीडाको रोदन छ मेरो पेशा किसानीको जीवन छ मसँग आऊ सक्छौ भने दुःखमा साथ दिन आऊ सक्छौ भने दुःखमा साथ दिन यो जिन्दगीमा दु ख टन टन छ मसँग मेरो पेसा किसानीको जीवन छ म आफ्नै ज्यान बेचेर तिम्रै खुसी खोजौँला म आफ्नै ज्यान बेचेर तिम्रै खुसी खोजौँला कसम निस्वार्थी पक्का बचन छ मसँग सच्च इमान्दार नेपालीपन छ मसँग मेरै पेशा किसानीको जीवन छ मसँग मेरै पेशा किसानिको किसानीको जीवनसम्मसँग निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि स्मारजी सन्देशजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र यो बसाइँमा रहेर तपाईँ कार्यक्रम मेरो रचनाको बसाइँलाई सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय प्रिय मित्र यो बसाइँमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु केवल तपाईँको लागि मात्र <laughs> इमा बेचिदिन्छ मान्छे आफ्नै ज्ञानलाई बेचिदिन्छ मान्छे इमान बेचिदिन्छ मान्छे आफ्नै ज्ञानलाई बेचिदिन्छ मान्छे खोजी हिँड्दा भेटे भए भगवानलाई बेचिदिन्छ मान्छे भगवन्तलाई बेचिदिन्छ मान्छे भगवानलाई बेचिदिन्छ मान्छे न पैसा को मतलेतृ देखो रहे मंजे जाति नया न पैसा को मात्र देखो रहे चा। वास्तव में आज धेरी मानसर आज आप स्वाथ का जीव का लगी मै आप स्वार्थ हेरेर अगाडि बढिराखेका छन् भगवान्लाई बेच्छन् मान्छेहरू आजका मान्छेहरू आफ्नै मायालाई बेचिदिन्छन् यस्तै छ इस स्वार्थी दुनियाँ प्रिय मित्र हामी कार्यक्रमको लगभग लगभग अन्त्य अन्त्यतिर आइसकेका छौँ अन्त्यमा रहेर एउटा मुक्तकलाई भाषण गर्न चाहन्छु बालकृष्ण भट्टराईजीले पिँढीखोला स्याङ्जाहाल मरूभूमिबाट पठाउनु भएको छ उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु हाँस्दै हुन्छेऊ तिमी त्यता अन्तिम सास चल्दा मेरो हाँस्दै हुन्छौ तिमी त्यता अन्तिम सास चल्दा मेरो डोली चढी रमाइरहनु जीवित शरीर झल्दा मेरो सिन्दुर लाउनु पोते लाउनु सुनकै चुरा लाउनु तिमीले सिन्दुर लाउनु पोते लाउनु सुनकै चुरा लाउनु तिमीले सारा इच्छा पुरा भवन सिंगो शरीर जल्दा मेरो हाँस्दै हुन्छेौ तिमी त्यता अन्तिम सास चल्दा मेरो डोली चढी रमाइरहनु जीवित शरील ढल्डा मेरो डोली चढी रमाइरहनु जीवित शरील ढल्डा मेरो प्रिय मित्र यो सुन्दरचनाको लागि बालकृष्ण भट्टरायजीप्रति पनि धेरै धेरै आभारी रहेँ अब भने आजको यो बसाइँलाई यहीँ कतै बिसाउनु पर्छ आजको यो साहित्यिक लाई यहीँ कतै किनारा लगाउने समय भइसकेको छ प्रिय मित्र यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र रचना पठाउनुहुने सबै सर्जकप्रति म आभार प्रकट गर्न चाहन्छु तपाईँले मलाई रेडियो अर्पण एक ड पाँच मे घरमा र त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिँदै प्रविधिमा रहेर मलाई साथ दिनुहुने प्राविधिक मित्र विष्णुप्रति आभार प्रकट गर्दै साहित्य र सिर्जनाको सम्मान गरौँ भन्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि आजको यो बसाइँबाट उठ्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार हेर्ज यो मनमा थालो यो मनमा आधी सल मखालो जो halo भेटे को देखे को न न भाये रेडियो और पॉन एक से चार थोपलो पांच मेगा हार